अन्ठानब्बे चार बान्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार पास मेघाहसँगै इन्टरनेट लाइनमा संसारभरेकै साध सुनिरहनु भएको दिउँसो दुई बजेको चुनावपछिको सरकारलाई स्वीकार हुने बजेट बनाउने अर्थमन्त्री कोइरलाको भनाई नेपाली सेनाका लागि चीनबाट भित्राएको सामान आयात वितरण भन्दा निकै कम परिमाणमा भेटियो अन्तरी मन्त्री परिषदका अध्यक्ष रेग्मी र उच्च स्तरीय राजनैतिक समितिका संयोजक गक्षुदार बीच भेटवार्ता डेंगू रोगबाट बस्नको लागि चितवन माझदेखि लामखुट्टेको लार्बा खोजी नष्ट गर्ने अभियान शुरू भारतको आन्ध्र प्रदेशको सिकरदरबाद शहरमा एक होटलको भवन भत्कदा छ जनाको मृत्यु चीनका पूर्व रेल मन्त्री लिउछे जुनलाई मृत्युदण्डको सजाय र त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा आइतबार बेलुकी वर्षाले प्रभावित भएको वेस्ट इन्डिज र श्रीलङ्का लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ पन पाँच मेगा अब समाचार विस्तारमा अर्थमन्त्री शंकर प्रसाद कोइरलाले आफूले चुनाव पछि आउने निर्वाचित सरकारलाई सहजै स्वीकार्य हुने बजेट बनाउने बताउनु भएको छ नेपाल आर्थिक पत्रकार समाज सेनाले गरेको पत्रकार प्रशिक्षण कार्यक्रममा मन्त्री कोइरलाले विवादमा आउने खालको बजेट नल्याउने बताउनुभयो एक वर्षमा तीनपल्ट बजेट आउँदा देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको भन्दै कोइरलाले आंशिकपूर्ण या चुनावी नभने एक वर्षको लागि मुलुकको आय प्रस्तुत गर्न लागेको बताउनुभयो तेसरो संशोधन आधार बनाकर बजेट आने भेज आय लगत सरकार को ध्यान पूर्णतः चुनाव में केन्द्रित होने भर्थिक पत्रकार संस्था सहकार सहित को सहयात्रा गर्ने करने सरकारले नेकपा माओवादीलाई वार्तामा ल्याउन गोलमेज सम्मेलन गर्न सकारात्मक भएको जनाएको छ आज प्रधानमन्त्रीको सरकारी निवास बलटारमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र उच्च स्तरीय राजनैतिक समितिका संयोजक विजय कुमार गक्षधारबीच भेटमा सरकार विगत निर्वाचनको मिति परिवर्तन नगर्ने गरी गोलमेज सम्मेलन गर्न सरकारले सुझाव दिएको छ गक्षुधारले उच्च स्तरीय राजनैतिक समितिले गरेको वार्ता प्रयास र बैठकमा गरेका निर्णयका बारेमा रेग्मीलाई जानकारी गराउनु भएको थियो भने रेग्मीले जुनसुकी हालतमा मंगसूर चार निर्वाचन करने विपक्ष में रहकर दलह वार्ता में लिया मंत्री परषद अध्यक्ष रेग्मी ने निर्वाचन प्रक्रिया प्रति असंतुष्ट दलह चुनावी प्रक्रिया में लिया संवाद जारी रखना आग्रह का प्रेस सलाहकार बिमल गौतम ने जानकारी द्वय अध दल चुनाव में सहभागी महोल बना पहल करो भन्न भाषा गक्सुधार ने पहल कर गौतम ने भन्नभ्य रेग्बी ने निर्वाचन को मिथि नसाने करी गोलमेज सम्मेलन में वार्ता सकने वता छलफल गुधार दलहरूको व्यवहारले जनता निराश भएपछि निर्वाचन आयोगले पछिल्लो पटक सुरु गरेको मतदाता नामावली संकलन सन्तोषजनक हुन सकेको छैन आगामी बंगुर चार गते दोस्रो संविधान सभाका लागि निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा समेत मतदानको लागि नामावलीमा नाम दर्ता गराउनेको संख्या उल्लेख्य नभएपछि निर्वाचन आयोग चिन्तामा परेको हो यही असार मसान्तभित्रमा अठार वर्ष पुगेका र मतदाता नामावलीमा नाम लेखाएकाले मात्र मतदान गर्न पाउने भएकाले हाल कुल जनसख्या को पचासी प्रतिशत भा बड़ी मतदाता नावली में नाम दर्ता अपेक्षा आयोग गरेको थियो। एक सदस्य का अनुसार जिस जिताएपनी नेता देशता को काम भागना परिवार नाता गोता राष्ट्र को ढुकुटी सिद्धौने काम करता का निराशा छाई चार दल सम्मेलित उच्च स्तरीय राजनैतिक समितिले सहमतिका लागि हदयसम्मको लोचकता अप्नाउने निर्णय गरेपछि वार्ताको लागि तयार भएको नेकपा माओवादीले आज वार्ता टोलीको टुंगो लगाउने भएको छ हिजो बसेको पोलेट बैठकले वार्ताको लागि ढोका खुले राख्ने निर्णय गरेपछि आज वार्ता टोली सार्वजनिक गर्न लागि हो आगामी मक्सेर चार गतेको लागि तय गरेको संविधान निर्वाचनमा भाग नलिने बताएको नेकपा माओवादीले गोलमे सम्मेलन र सर्वदलीय बैठक गर्ने चार दलको निर्णयपछि राजधानी में पत्रकार सम्मेलन करी नेक माओवादी हिजो बस पोलिट ब्यूरो बैठक का निर्णय करने तथा सरकार और उच्च स्तरीय राजनैतिक दलसंग वार्ता टोली सदस्य धर्मेन्द्र बास्तुलाचार केमेरिकी क्रेस का सभापति सोशल कोईरला बेलास को भेटघाट में व्यस्त रहनु भएको छ जिब्रोमा भएको क्यान्सरको उपचारको लागि गत हप्ता अमेरिका जानुभएका कोइराला उपचारपछि भेटघाटमा व्यस्त रहनु भएको हो कोइरला स्रोतका अनुसार केही दिनको विश्रामपछि पुनः एकपटक जाँच गराउनुपर्ने अस्पतालको सल्लाहअनुसार उहाँ अमेरिकामा रहनु भएको हो कार्यकर्ताको भेटघाटका विभिन्न कार्यक्रमहरू आयोजना गर्न कोइराला अहिले भेटघाटमा रहनु भएको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ त्यहाँ बस्दै कार्यकर्ताले आगामी संविधानमा संविधान सभामा नेपाल बाहिर रहेका नेपालीले पनि आफूले चाहेको व्यक्तिलाई आफू बसेकै ठाउँबाट मतदान गर्न पाउने व्यवस्था गर्न कोइरेला समक्ष आग्रह गरेको बताइएको छ सभापति कोइरला यही असार उनातिस गते सदस्य फिर्ता हुने नेपाली कंग्रेसले जनाएको छ विभिन्न तहमा छलफल जारी राखेको निर्वाचन क्षेत्र निर्धारण आयोगले आज सरकारका सचिवहरूसँग छलफल गरिरहेको छ आजको छलफलसँगै क्षेत्र निर्धारण आयोगको सुझाव संकलन कार्य पनि आजै सम्पन्न हुँदैछ आयोगको कार्यले नयाँ वाणेश्वरमा जारी छलफलमा सरकारका सचिवहरूसँग निर्वाचन क्षेत्र निर्धारणको लागि अप्नाउनुपर्ने मापदण्डका विषयमा परामर्श भइरहेको छ सचिवहरूसँगको छलफल सकेपछि आगिले भोलिबाट प्रतिवेदनको काम अगाडि बढ़ाउने आयोगको सदस्य डम्बर जेम्जोङले जानकारी दिनुभयो यसअघि आयोगले राजनैतिक दल नागरिक समाज महिला अधिकार कर्मी कानून व्यवसाय लगायतसँग छलफल गरिसकेको छ यसअघि राजनैतिक दल नागरिक समाज महिला अधिकार कर्मी लगायतका फरक फरक सुझाव आएपछि आयोग अन्यलमा छ नेपाली सेनाका लागि चीनबाट भित्रेको सामान आयात वितरण भन्दा निकै कम परिमाणमा भेटिएको छ राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएका स्लिपिङ ब्याग कम परिमाणमा भेटिएको हो विभागले शंकास्पद अवस्थामा बाइसवटा कन्टेनर अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो श्रोतका अनुसार नियन्त्रणमा लिएका बाइस मध्ये छवटा कन्टेनरमा सेनाले खरिद गरेको सामान थिए काठमाण्डुको शेर्पा ब्रदरहुड सफ्लायटले तातो भन्सार हुँदै काठमाण्डु ल्याएका ती कन्टेनरलाई विभागले नियन्त्रण खानलासी गरेको थियो यसबारे राजस्व अनुसन्धान विभागका अधिकारीले अर्थमन्त्री शङ्कर कोइलाको ध्यान आकर्षण गराउँदा उनले सेनाको विषय संवेदनशील से भएको भन्दै घटना गोप्य राख्न निर्देशन दिएको स्रोतको दावी छ यस सम्बन्धमा विभागले गोप्य रूपमा अनुसन्धान गरिरहेको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि यस सम्बन्धी फाइल भन्सार विभागबाट झिकाएर अनुसन्धान गरिरहेको छ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर आशार्य बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ जन्डिसबाट थलेका कर्मचारीलाई इतबार झोडले सताएपछि काठमाडौँ मोडेल अस्पतालमा भर्ना गरिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ उहाँको स्वास्थ्यमा सा। सुधार देखिएको नेकपा माओवादीका सल्लाहकार समेत रहनुभएका कर्मचारी कम्युनिस्ट पार्टीका चारजना संस्थापकमध्ये एकमात्र जीवित नेता हुनुहुन्छ डेङ्गु रोगबाट बस्नको लागि जिल्ला जनस्वास्थ्य कार्यालयले चितौनमा आजदेखि लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान सुरु गरेको छ जिल्लाका दुई नगरपालिकामा तीन दिनसम्म यो अभियान सञ्चालन गरिनेछ रत्नगर नगरपालिका र भरतपुर नगरपालिकाका सबैओडामा घर घरमा पुगेर लार्भा नष्ट गरिने जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख केहर सिंह गोदारले जानकारी दिनुभयो लार्बा खोजेर नष्ट गर्ने अभियानसँगै प्रत्येक घर गर घरमा पुगेर जनचेतना समेत फैलाउने उहाँले बताउनुभयो अभियानका लागि दुई नगरपालिकाका नगरपालिकामा जनस्वास्थ्य कार्यालयका सुपरभाइजर बाहेक एक सय पचासजना खटाइएको छ जनसङ्ख्याको चाप बढी भएका ठाउँहरूमा यस रोगचाँडी सर्ने भएकाले पहिलो चरणमा दुईवटा नगरपालिकामा अभियान सुरु गरिएको भनाई सफा पानी थोत्रा टायरहरू गमला फुलदानीमा लामखुट्टेको लार्भा बस्ने भएकाले यस्ता ठाउँमा पानी जम्न दिन नहुने जनस्वास्थ्य प्रमुख गोदारले बताउनुभयो घरका झ्याल ढोकाहरूमा जाल, जाल खाल्डाखुल्डी फुर्ने साँझ पक्का निस्कदा लामो बाहुला भएका कपड़ा लगाउँदा डेंगूबाट बस्न सकिने चिकित्सकहरूको सुझाव दुई वर्ष अघि महामारीको रूप लिएको डेंगू अहिले भने केही न्यूनीकरण भएको छ अपालोर्पण झुनावाजको अर्पण झुनावाजमा हाम्रो प्रश्न छ प्रजातान्त्रिक व्यवस्था स्थापित गर्न निषेधको राजनीति गर्न नहुने पूर्व राजा ज्ञानेन्द्र शाहको भनाइप्रति तपाईँ के भन्नुहुन्छ यस सही विश्लेषण बी दलहरूलाई छिडाउने बोली र सही चर्चा कमाउने मेसो अर्पण जन आवाज में तक जिसको मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी आपूलाई बी A, वा सी टाइप गरी चौवालीस पचपन व पैंतालीस पचपन्न मठा सकू अर्पण जन आवाज को मत परिणाम हर एक साझ पांच अर्पण बुलेटिन प्रस्तुत करने अहपालु ट्राफिक खबरको सम्पूर्ण सडकको वर्तमान अवस्था यस्तो रहेको छ यति नारायणगढ हेटोडा बेटगञ्ज सडक खण्ड खुल्ला रहेको छ नारायणगढ मोगली सडक खण्ड मोगली नोबिसे काठमाण्डु सडक खण्ड मोगली दमोली पोखरा सडक खण्ड र नारायगढ़ परासे बोटर सडक खण्ड पनि खुल्ला रहेको छ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 अब अन्तर्राष्ट्रिय समस्या चिनका पूर्व रेल मन्त्री लिउ जिजुनलाई अदालतले मृत्युदण्डको सुझाव सुनाएको छ पूर्व रेल मन्त्री लिउले भ्रष्टाचार गरेको तथा पद र शक्तिको दुरूपयोग गरेको भन्दै चीन यहाँ अदालतले मृत्युदण्डको सजाय सुनाएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् आफ्नो पच्चीस वर्ष कार्यकालमा रेलमन्त्री लिउमाथि एक करोड़ डलर भ्रष्टाचार गरेको आरोप छ राष्ट्रपति बनेपछि उच्च अधिकारमाथि भ्रष्टाचारको परीक्षण भएको यो पहिलो पटक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् चीन सरकारले मृत्युदण्डको सजाय सुनाएकाले आजवन कारावास दिने तयारी थालेको छ भारत को आंध्र प्रदेश को सिकंदरबार सिक्दराबाद शहरमा एक होटलको भवन भत्कदा छ जनाको मृत्यु भएको छ घटनामा अन्य जना घाइते भएका छन् हैदराबाद प्रहरी प्रमुख अनुराग शर्माका अनुसार छ जनाको मृत्यु भएको पुष्टि भएको हो आज बिहान सात बजे उक्त होटलको भवन भत्किएको थियो प्रहरीका अनुसार बिसौँ जनालाई सकुशाल उद्धार गरेको छ भने भत्किएको के भवनमा केही मानिसहरू फसेको नसक्ने अनुमान गरिएको छ <laughs> अब खेल समयार त्रिगुणात्मक क्रिकेट श्रृंखला अन्तर्गत आइतबार बेलुकी वर्षाले प्रभावित भएको वेस्ट इन्डिज र श्रीलंका बीचको खेल आज हुने भएको छ लगातारको वर्षाको कारण आइतबार खेल हुन सकेको थिएन फोर्ट अफ स्पेनमा टस आएर पहिले ब्याटिङ गरेको श्रीलंकाले खराब प्रदर्शन गर्दै उन्नाइस ओभरमा तीन विकेट गुमाएर साठी रन जोडेको अवस्थामा पानी परेपछि खेल रोकिएको छ बेलुकी शुरू हुने खेलमा श्रीलंकाले बीस ओभरबाट खेल्न थाले आइसिसीको अनलाइन संस्करणले उल्लेख गरिएको छ श्रीलङ्का ओपोलो थरङ्गा र जयवर्धनी समान सात रन बनाएर आउट भयो भने दिनेश चण्डीमले दुई रन मात्रै बनाउन सके सा कुमार साङ्गाकार र लाहिरो थिजमा छन् यो खेल दुवै टीमका लागि महत्वपूर्ण छुनावपछि सरकारलाई स्वीकार हुने बजेट बनाउने अर्थमन्त्री कोइरलाको भनाई नेपाली सेनाका लागि चीनबाट भित्रेको सामान आयत वितरण भन्दा निकै कम परिमाणमा भेटियो अन्तरिम मन्त्री परिषदका अध्यक्ष रेग्वी र उच्च स्तरीय राजनैतिक समितिका संयोजक दक्षधार बीच भेटवार्ता डेंगू रोगबाट बस्नको लागि चितुनमा आजदेखि लामखुट्टीको लार्भा खोजी नष्ट गर्ने अभियान शुरू भारतको आन्ध्र प्रदेशको सिकोदराबाद शहरमा एक खोटुनको भवन भत्कदा छ जनाको मृत्यु चीनका पूर्व रेल मन्त्रीले उछिुनलाई मृत्युदण्डको सजाए र त्रिपोणात्मक क्रिकेट श्रमा आइतबार वर्षाले प्रभावित भएको वेस्ट इण्डिज र श्रीलंका बीचको खेल आज हुने हस्त दिवसों दुई बजे कर्पणसम सार सको मौसम समझना बिता नमस्कार